नमस्कार अर्पण एक सय चार थुप्लो समयकाटनमा भएको साँझ साढे छिन्दू परम्परा अनुसार घरका झोकामा नागको चित्र टासे पूजा आज सहित नाग पंचमी पर्व मनाइएको छ व्राह पुराणमा उल्लेख भए अनुसार नागराजसंग ब्रह्माको संवाद पंचमी तिथिमा भएकाले श्रावण शुक्ल पंचमी अथात आजको दिन नागपूजाको लागि प्रसिद्ध रहेको छ यस दिनमा नागका अस्तकूल अथात अनन्त वासुकी पद्य महापद्यक्षेत्रक्रक्रर कर्कट र श नागको चित्रमा दूध दही अर्थिता फूल दुबुले पूजा गरी दूत र नैवेद चढ़ाई घरको मूलढोका माथि तास्नाले त्यस्तो घरमा चट्याङ पर्दैन आगो र सर्पको पनि डर हुँदैन भन्ने धार्मिक मान्यता छ आशदेखि वर्षयाम समाप्त भई हिउदयाम प्रारम्भ भएको मानिन्छ हिन्दू धर्मका चाडपर्वहरू पनि नागपञ्चमी बाती शुरू हुने मानिन्छ रत्नगर नगरपालिका क्षेत्रभित्र रहेका सुकुम्बासी बस्तीहरूको सरकारवालाहरूको एक टोलीले अवलोकन गरेको छ रत्नगरको सौरा अशोक जयमंगला र सालघारीमा रहेका सुकुम्बासीहरूको बस्ती अवलोकन गरिएको हो अवलोकन टोलीमा रत्नगर नगरपालिका गैर संस्था वाइ वाइबी टेटका प्रतिनिधि र चितुवन क्षेत्र नम्बर दुईका सभा सदस्य स्नात अधिकारी लगायत सहभागी थिए रत्नगरमा रहेका सुकुम्बासी समुदायलाई व्यवस्थित तरिकाले स्थापित गराउने उद्देश्य अनुरूप आफूले अध्ययन अवलोकन गरेको सभासद शेषनाथ अधिकारीले जानकारी दिनुभयो रत्नगरमा छरिएर रहेका सुकुम्बासी बस्तीहरूलाई रत्नगर नौको सालघारीमा व्यवस्थित तरिकाले स्थानान्तरण गराउने नगरपालिका लगाएर सरकार ओलाहरूले पहल गरिरहेका छन् त्यसैको प्रयास स्वरूप हेबिटेड संस्थाले सुकुम्बास समुदायहरूका लागि स्थापना भएको आकृति र अमरदेव सहकारी संस्था मार्फत लगानी गरेर व्यवस्थापनको सीमा लिएको सुभाषद अधिकारीले बताउनुभयो सो संस्थाले नगरपालिका संघको सहकारीमा सालघारीमा एक सय घर निर्माण गर्ने लक्ष्य लिएको छ सुकुम्बासी बस्ती व्यवस्थापनका लागि यसअघि नै सरकारवालाहरूबीच सहमति भइसकेको छ रत्नगर नगरपालिकाले आफूले तयार पारेको नक्सा अनुसार त्यहाँ घर निर्माण हुनेछ सुकुम्बासी बस्तीमा घर निर्माण गर्नका लागि अन्तर्राष्ट्रिय स्तरका निर्माण आउने सुभाषद अधिकारीले बताउनुभयो अधिकारीका अनुसार निर्माणका लागि पाँच सय निर्माण कर्मी रत्नगर आउनेछन् उनीहरूले दुई महीनाभित्रमा एक सयवटा घर गर निर्माण गर्नेछन् नमूनाका रूपमा सुकुम्बा बस्ती व्यवस्थापन भइसकेपछि अमेरिकी पूर्व राष्ट्रपति श्रीमी काठर पनि अवलकनका लागि अर्को वर्ष नेपाल आउने सुभाषद अधिकारीले जानकारी दिनुभयो यस अघिल्लो मन्त्री संस्थाले नगरपालिका संघको सहकारीमा रत्नगर तीन लौरी घोलमा बयालिस काउचरीलाई भवन निर्माण गरिदिएर व्यवस्थित तरिकाले स्थापित गराइसकेको छ रत्नगरमा करिब तीन हजार सुकुमवासीहरूको जनसंख्या रहेको अनुमान गरिएको छ रत्नगर नगरपालिकाले भवन निर्माण आचार संहितालाई पूर्णरूपमा कानून तयारी शुरू गर्ने भएको छ बढ़दो रूपमा शहरी भएसँगै जथाभावी रूपमा भवन निर्माणकारी रोक्नपुर विचित उनको पहिलो नगरपालिकाले भवन निर्माण आचार संहितालाई पूर्णरूपमा कायारी शुरू गर्न लागेको नगरपालिका कार्यले जनाएको छ नेपालकी नमूना नगरपालिका बनाउने अभियान अनुसार भवन निर्माण आचार संहिता नीति नै बनाएर लागू गर्न लागेको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले जानकारी दिनुभयो अहिलेसम्म सामान्य नक्सा मात्रै पास गरेर मात्रै घर बनाउने प्रचलन थियो निमित्त कार्यकारी अधिकृत पोखरेलले भन्नुभयो अब भूकम्पीय सुरक्षा सरकारी मापदण्ड पूरा गर्न भवन निर्माण आचार संहितालाई पूर्ण रूपमा कार्य तयारी अन्तिम चरणमा पोकेको छ नगरपालिकाले भवन निर्माण आचार संहिता नीति नै बनाएर आचार संहिता लागू गर्ने बताउनुभयो उक्त आचार संहिता लागू भएपछि नगरपालिकासँग पूर्वा स्वीतुर्थी नली अब जथाभावी रूपमा भवन बनाउन पाइने छैन यस्ता भवन बनाइएको पाइएमा नगरपालिकाले सम्वन्ध व्यक्तिलाई कार्यवाहीको दायरामा ल्याउने बताएको छ जसका लागि भूकम्पीय जोखिम रहित भवन निर्माणको अवस्था अवलोकन गर्नुका साथै निर्माण व्यवसायी तथा डकर्मीलाई भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न बताएको छ नगरमा विभिन्न आकारका पिल्लर युक्त घर निर्माण हुँदै आएकोमा अब भवन संहिता अनुसार कम्तीमा बाह्र बाह्र इंचका पिल्लर युक्त घर मात्रै बनाउन पाइने व्यवस्था लागू गरिने नगरपालिकाका योजना तथा प्राविधिक शाखा प्रमुख इन्जिनियर प्रकार संगठन गनाले बताउनुभयो तोकियोको आचार संहिता र मापदण्ड अनुसार भवन नबनाएको पाइएमा तत्काल घर निर्माण व्यवसायी र घरधनीमाथि कारवाहीको प्रक्रिया बढ़ाउन सकिने इन्जिनियर ढुंगनाको भनाइ छ उहाँका अनुसार भवन संहिता पालना नगर्नेलाई नगरपालिकाले कालो सूचीमा राखेर सेवा सुविधा सिफारिस रोक्का गर्ने लगायत कार्यवाही गर्न सक्नेछ भवन निर्माण संहिता अनुसार भवन निर्माण कार्यान्वयन नभएको अवस्थालाई नगरपालिकाले के कसरी हिँडिरहेको छ भन्ने आधारलाई समेत अब मन्त्रालयले न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा राखेको छ जसका लागि छिट्टै भूकम्पीय जोखिम विरूद्धको सूचना सन्देश प्रवाह गर्दैछ सचेतनामूलक कार्यक्रम गर्ने तथा भदौ एक गतेदेखि भवन निर्माणको निरीक्षण तथा अनुगमन गर्ने तयारी भइरहेको निमित्त कार्यकारी अधिकारी पोखरीले बताउनुभयो पूर्वी चितौनको खैरिमा रहेको कंकाले सामुदायिक वनले उपभोक्ताको आय आर्सनका लागि फलफूलका बिरूवा वितरण गरेको छ आय आर्सनमा लाग्न प्रेरित गर्दै उपभोक्तालाई फलफूलको विरूवा वितरण गरेको वनले सुनाएको छ वनले अहिलेसम्म एक हजार फलफूलका विरूवा वितरण गरेको वनका अध्यक्ष राममणी न्यौपानेले जानकारी दिनुभयो हामीले उपभोक्ताको आय आर्सनका विभिन्न सहयोग गर्दै आएका छौं वनका अध्यक्ष न्यौपानीले भन्नुभयो फलफूलबाट पनि आत्मनिर्भर हुन सक्ने भएकाले उपभोक्तालाई फलफूलको बिरुवा वितरण गरेका उपभोक्ताका लागि वनले आँप कचहरीची लगायत फलफूलका बिरुवा वितरण गरेको दक्षिण उपले बताउनुभयो वनले यसअघि खसीपालन गाई पालन, पाड़ा पालन लगायत विभिन्न आय आर्सनका क्षेत्रमा आफ्ना उपभोक्तालाई सहयोग गर्दै आएको थियो यसैबीच कंकाली समुदायी वनले यस वृक्षारोपण वर्ष मनाइरहेको छ वनले गत असार महीनादेखि वृक्षारोपण वर्ष मनाउन शुरू गरेको वनका अध्यक्ष रामणी ने उपपाले जानकारी दिनुभयो वृक्षारोपण वर्षमा वनले एक लाख रुपियाँ बिरूवा रोपले लक्ष्यिएको छ असारदेखि अहिलेसम्म करिब बीस हजार बिरूवा लगाइएको वनका अध्यक्ष उनी उपन्यले बताउनुभयो झाड़ी भएको ठाउँ फडानी गरी तथा खाली भएको क्षेत्रमा बोट बिरुवा लगाइएको वनले सुनाएको छ सो वनले चित उनको नयाँ पर्यटकीय सम्भावना वकेता पनि प्रचार प्रसारका कारणमा पर्दै आएको छ ब्रह्मकुमारी राज योग सेवा केन्द्र रत्नगरको आयोजनामा आजदेखि पूर्वी चितवनको दुई स्थानमा राजयोग शिविर शुरू भएको छ शिविरको चितवन क्षेत्र नम्बर दुईका सभा सदस्य स्नात अधिकारीले उद्घाटन गर्नुभयो रत्नगरको टाढ़ी र वचौनीमा एकै साथ शुरू भएको सो शिविर सात दिनसम्म चल्नेछ शिविरमा सो अनुभूति तथा सकारात्मक शोच कर्मको वास्तविक रहस्य परमात्मा शक्ति एवं वृद्धान्तनाव एवं क्रोधमुक्त जीवन सुमधुर सम्बन्ध शान्ति एवं खुशीको उमंगको अनुभूति लखारका विषयमा प्रशिक्षण दिने ब्रह्मकुमारी राज्य सेवा केन्द्र रत्नगरकी प्रमुख शर्मिला आचार्यले जानकारी दिनुभयो शिविरमा काठमाण्डुबाट आउनुभएका ब्रह्मकुमार राजु खले प्रशिक्षण दिनुहुनेछ उद्योग वाणिज्य संघ रत्नगरका अध्यक्ष ज्ञानबाद विश्राल लखारले मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रममा सेवा केन्द्रकी प्रमुख शर्मिला आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो रत्नगर नगरपालिका कर्मचारीहरूले यही साल अठार उन्नाइस र बेस गते कार्य बन्द गर्ने जनाएका छन् नगरपालिकामा शहरी शासन विज्ञ र आईसीटी स्वयं सुव्यो, सुव्यो, स्वयं शिव कालीमा नियुक्त गरी दबावपूलक तरिकाले हाजिर गराउने काम गरेको भन्दै नेपाल नगरपालिका कर्मचारी एसोसिएशन इकाइ समिति रत्नगरले कारले बन्द गर्ने बताएको आफ्नो विज्ञप्ती जारी गर्दै जनाएको छ इकाई समितिकी कार्यवाहक अध्यक्ष उर्मिला तामाङ दाहालले जारी गरेको विज्ञप्तीमा शहरी शासन विज्ञ र आईसीटी स्वयंसेवकलाई कार्यले प्रवेशमा रोक लगाउँदै कार्यले बन्द गर्ने उल्लेख छ सो मितिमा कार्य बन्द हुँदा पर्न जाने असुविधाप्रति इकाई समितिले क्षमा समेत मागेको छ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फने सिटोलले से सामाजिक सेवा गर्दै स्थापना दिवस मनाउने भएको छ महासंघको आश भरतमा बसेको बैठकले नानगढ़ स्थित हाम्रो घरमा आश्रयले अध्ययन गरिरहेका सड़क बाल बालिकाहरूलाई खाना खुवाएर स्थापना दिवस मनाउने निर्णय गरेको विगतमा अन्तक्रिया र छलफल कार्यक्रम गर्दै आए पनि यसपटक भने सामाजिक सेवा गर्दै विहानको एक साल खाना खुवाएर स्थापना दिवस मनाउने कार्यक्रम तय गरिएको महासंघका सचिव राजू चौधरीले जानकारी दिनुभयो यस्तै बाल खाना खुवाउने सँगै स्टेशनरी सामग्री समेत प्रदान गर्ने महासंघले सुनाएको छ बैठकले कार्यक्रम समायोजकको जिम्मेवारी कार्य समिति सदस्य सन्दीप श्रेष्ठलाई प्रदान गरेको छ फनिजले यही साउन सत्ता स्ते देशभर विविध कार्यक्रम गरी स्थापना दिवस मनाउन लागेको हो महासंघका अध्यक्ष सन्त कुमार चौधरीको अध्यक्षतामा नारणगढ़ बसपा ठोल सुधार समितिले आउँदो भदौ चौविसमा चौथो राष्ट्रिय लाखी नाच प्रतियोगिता आयोजना गर्ने भएको छ पाँच वर्ष अघि लाखे नाच प्रतियोगिता शुरू भएको थियो लगातार तीन वर्षसम्म प्रतियोगिता आयोजना भएको थियो तर बीसमा दुई वर्ष रोकिएको हो हामी यो वर्ष फेरि भव्य रूपमा प्रतियोगिता गर्दैछौ तयारीका सम्बन्धमा छलफल गर्न आज नारायणघाटमा आयोजित भेरामा बस पार्क स्टोर सुधार समितिका अध्यक्ष निरंजन लाल श्रेष्ठले बताउनुभयो नेवार समुदायले निकाल्ने लाखे पछिल्लो समय कम हुँदै छ सांस्कृतिक महत्वको लाखी नाचको जगेर्नका लागि राष्ट्रिय प्रतियोगिता शुरू भएको आयोजक संस्थाका राजेन्द्र पियाले बताउनुभयो तेस्रो प्रतियोगितामा विभिन्न जिल्लाका पच्चीस समूह सहभागी हुनेछन् यो पटक भाग लिन समूह बन्ने पियाले बताउनुभयो पियाका अनुसार यो पटक पुरस्कारको राशि पनि बन्नेछ चितौनको माड़ीमा गैंडाको आक्रमणबाट आज दिउँसो एक वृद्ध गम्भीर घाइते भएका छन् घर नजिकै चिया पश्चनमा पुगेका गर्दै गाउँ विकास समिति वड़ा नम्बर चार बस्ने वर्ष सत्तरीका चैते बोट गैंडाको आक्रमणबाट घाइते भएको इलाका प्रहरीकाले माडीले उपचारका लागि भरतपुरतर्फ ल्याइएको प्रहरी नायक निरीक्षकथानेश्वर चापागाईले जानकारी दिनुभयो चितुना राष्ट्रिय निकुञ्जबाट निस्कनी बन्ने जन्तुका कारण माडीवासीले पटक पटक हैरानी बेर्नु परेको छ प्रधानमंत्रीकै कारण वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्त हुन नसकेको स्वास्थ्य मंत्री खगराज अधिकारीको आरोप्रति तपाई के भन्नु छ वीर प्रधानमन्त्रीलाई चुनौती अर्पण जन आवाज में तीन आप मत दिन सकूने जिसको मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन वा पैंतालीस पचपन्न मठा सको अर्पण जन को मत परिणाम हरेक साझा पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नानगढे टोडा बिर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मगलिन्द ओबिसी काठमाडौँ सड़क खण्ड मख्लिन्द दमोली पोखरा सड़क खण्ड र नानगढ प्रासी बुटोल सड़क खण्ड पनि खुल्ला छ ट्राफिक खबरको साथमा फोर्टी पोइन्ट फोर्स पो डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सौ राचौित पन् नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसट्ठी सात एक सय मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम चौबीस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै भोलि विहान घाम लाग्ने दिउँसो बादल लाग्ने र बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ मौसम जनहित काो सामुदायिक आवास को, को आजी भरे हिंदू परंपरा अनुसार खरका ठोका में नाको चित्र टाँसी पूजा हासदेखि वर्षायाम समाप्त भई हिउँदयाम प्रारम्भ भएको मानिन्छ भने हिन्दू धर्मका चाड़ पर्वहरू पनि नागपञ्चमीबाटै शुरू हुने गर्दछन् त्यसैले आज हामीले नागपञ्चमी पर्वको महत्व के छ भनेर सर्वसाधारणलाई सोधेका छौ नाग पञ्चमीका दिन नागको पूजा गरेपछि पहिरो जाँदैन भुन पर्दैन यावत गोरा राम्रो हुन्छ भनेर गृह शेष नाग भनेर जाने हामी पूजा गर्ने चलन छ नाग पञ्चमीको महत्व त हामी नेपालीहरूमा सांस्कृतिक हिसाब किताबले हामीलाई एकदमै महत्वपूर्ण दिन हो किनभने चाड पर्वहरू आजबाट सुरु हुन्छन् त्यसपछि हुने संकेत हुन्छ हिन्दूहरूको लागि महान पर्वको रूपमा यसलाई लिइन्छ अब इसको महत्व हो बोक सम्मी हम सुन्न में आज संस्कृत नपरिक हालांकि आदि पूरा ठा पा सक नागकृ पृथ्वी बोके ब्रह्माण्ड नागले चलाको प्रकृति देखिने चले आये क्रा होने इसी बुझने कर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 कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो शून्य छपन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तीन सय एकस फ्याक्स नम्बर शून्य छपन्न इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो डट कम अवस्त अर्पण सुबैका लागि सुधैका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल विमस्कार शिखर हार्डवेयर लखनऊ बकुलरहर पुरानो कर्मचार्य पेट्रोल पंप फोन नंबर शून्य छप्पन्न पांच तिरसठी नब्बे रंग रोग सेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही आधिकारिक विक्रेता जानकारी कराइन